नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु पाँच मेघर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइली राजु पनि भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौ र तपाईँको सम्झना सम्म पुर्याउँछौँ यदि यो समयमा आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ कुनै सन्देशहरू दिनु परेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी सम्झना तपाईँकै घर परिवार आफन्त साथीभाइसम्म पुर्याउनका हा लागि हामी आएका छौँ र समर्पणको श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्सको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकेकोबाट सुनिराख्नु भएको छ अनुप सुन चाँदी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराउनैपर्छ तपाईँलाई आकर्षक डिजाइनका सुनचाँदीका गरगहना चाहिएको छ कम्प्युटर प्रणालीद्वारा नाप्तोल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनुहोला पूर्व जिताउनु जासल अनुप सञ्चाली पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ ग्रह दशा राशि अनुसारका रत्नहरू कम्प्युटर बनाइद्वारा सुनसादीको गरा बनाइने तयार गरिने एकमात्र ठाउँ रहेको छ नाप्तोल गर्ने एक ठाउँ रहेको छ यो दिने भने साथी मैले पनि खाइसके आज अनि के छ मिलनको नयाँ नौलो हाल खबर ल ठिक छ मिलनजी कार्यक्रम टाढा सम्झिराख्नु भएको छ माया यसरी नै गरिराख्नु होला है अनि कसो सम्झिनुहुन्छ कार्यक्रम मार्फत मैले चाहिँ अर्पणप्रथमिसियनमा हुने राज दादालाई विशेष गरी त्यसपछि लाएर नाम समग्रमा नाम भन्नु पर्दाखेरि किचनमा बस्नुभएका दिन शान्ति मेनु अनिल राई र अर्जुन राई अर्पुन एक सय सात हुन्छ मिलनजी अनुभव खुसी लाग्यो राम्रोसँग बस्नु होला राम्रोसँग पढ्नु होला है दिदी नमस्कार मिलनजी आउनु भएको थिएँ यति बेला काठमाडौँ देखेँ त्यसो त यहीँ बाटो सम्झिनुहुन्थ्यो अहिले काठमाडौँ पुगिराख्नु भएको छ धेरै माया गर्नुहुन्छ तपाईँले पनि माया गर्नुहुन्छ हामी सँगै सहयात्रा गरिराख्नु भएको छ आउन मन लागेको छ यस्तै गरी आफन्तलाई सम्झिन मन लागेको छ भने दुईवटा बाटो लागि खुल्लै छ शून्य र शून्य यति बेला यही बाटो हुँदै गइ साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार हुनुहुन्छ लाइनमा मैले उहाँको आवाज राम्रोसँग सुन्न सकिनँ पुनः प्रयास गर्नुहोला हामी तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि आएका छौँ स्पष्टसँग राम्रोसँग र महिलोसँगै कुराकानी गर्नुहोला र अर्पण समर्पणको श्रृङ्खलालाई आज अनुप सोन चाँदी पसलले सहकारी गरेको छ आउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सदाबार आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ नाम? मेरो जानकी लामा। जानकी लामा लामा के कस्तो लागेको छ मलाई ठिकै छ गाह्रो नमानुहोला कुराकानी गर्नुपर्छ नि भनिराखेको छ तपाईँलाई मेरो आग्रह मैले तपाईँलाई आग्रह त गरिराखेको हुन्छु कि फोन सम्पर्कमा आइसके पछाडि बिचैबाट कुरा नटुङ्गिकन तपाईँ नजानुहोला र आइसकेपछि तपाईँ होलमा बस्नुहुन्छ त्यस पछाडि फेरि म कुरा गर्न थालेपछि तपाईँ हराउनुहुन्छ डराउनुहुन्छ या त फोन काटिन्छ त्यो चाहिँ तपाईँलाई नै थाहा होला आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै त्यस पछाडि पनि हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्छौँ कोही साथी आइसक्नुभयो नमस्कार नमस्ते हजुर कहाँ माथिको बोल्दै हुनुहुन्छ धेरै समयपछि भेट भयो नि त है अनि के छ तपाईँको हाल खबर मेरो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ हिजो आज त्यतिकै घरमा बसी बसाउने छ है अनिजी हेलो हा लक्ष्मीजी हुनुहुन्थ्यो गइसक्नु भएको छ अलिकति नेटवर्कमा पनि समस्या आइरहेको हो कि जस्तो लागिरहेको छ फोन पनि समस्या छ तपाईँ फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्न चाहन्छौँ नेपाली गीत सङ्गीतको क्षेत्रमा अझ भनौँ आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चित बनिसक्नु भएको छ गायक नरेन्द्र व्यासी यति बेला उहाँकै सुमधुर स्वरमा रहेको एउटा आवाज तपाईँको माझमा राख्छु म त तिम्रो मान्छे सकना मत तीन नंशी बन सकीना ु मद्द दिनु मान्छे बन्ना सर मै एक बारे खुशी नहीं छुहारे तिमें भलो चाह मरे तिमें भलो चाह मरे मिम्रो साथी हो सक नि? एक पटक नसोधी अ, हजुर सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसी ज्यासल <laughs> पनि त्यो पनि भरिराख्नु पर्छ र हो हामी कहाँ ग्रह गर, दशा अनुसारका रत्नहरू सुनसादीका गरीहरू सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौँ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा फोन शून्य मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने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 पाठ्य पुस्तक धार्मिक किताब अफिस का पर्या स्टेशनरी सामानकूद का सामग्री पाइन का साथ ही सीम कार्ड एन टी सी एनसिल रिचार्ज कार्ड्य बिक्री बुक्स शून्य छप्पन पांच बैसठी पांच सौ उन्नाश मोबाइल अंठानबे पांच पचास एकसठी छ सीस समझे सौरा चौ घर घरे घरे तिमी मलाई त्यो हो बिहे ना भाए पल्सर मां एक बाइक Wow, wow, द्वीशे द्वीशे द्वीशे एक सौ पच्चीस सीसी एक सचासवर बाइक पच्चीस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 जनहितका लागि भवन निर्माण व्यवसाय सङ्घ पूर्वी चितवन खुन शून्य छपन्न पाँच त्रिसठी दुई सय एकहत्तर ओहो खाना पकाउने ग्यास पनि सकिएको रहेछ राइस कुकर पनि चाहिएको थियो हे भगवान भोलि त साथीको बर्थडेमा पनि जानुपर्ने गिफ्टको सामान कहाँबाट ल्याउने होला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 घर तथा कोठा सजावटका लागि तपाईले एक पटक सम्झनै पर्ने नाम एशिया होम डेकोर एशिया होम डेकोर हो हामी कहाँ घर सजावटका सामग्रीहरु कारपेट पर्दा पर्दाको डण्डी डोरम्याट मेट्रिक्स कुशन कुशन कभर सोफाको कभर बेड कभर फोम पाइन्यूका साथै कारपेट फिटिङ तथा पर्दा सिलाउने व्यवस्था छ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 राष्ट्रीय सुविधागर दुई टाड़ी हांग बजार फोन शून्य छप्पन पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन चालीस एक सौ एकसठी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 आज मैले गहना नि? एक पटक नसोधी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी त्यो पनि भनिराख्नु पर्छ र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 विश्राम पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एकछिुप्लो पाँच मेगेहरूजमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगइन गरेर पनि विश्वको जुनसुकेकनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै घर परिवारसम्म आफन्त साथीभाइ इष्टमित्रसम्म पुर्याउनका लागि हामी आएका छौँ र आज पनि आउने दुईवटा हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आउनुहोला अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् तपाईँको सम्झनाको साथमा हामी मिठो आधुनिक गीत तपाईँको माझमा राख्छौँ र यति बेला अरूपूर्ण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा ठिकै छ अर्को साथी आइसक्नुभयो अरे मत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मेघनाथ न्यौपानी रौबाट है के छ मेघनाथजी छ गर्मी बढेको भएर होला हामीलाई सम्झिनु कम गर्नु भएको छ है होइन है ठिकै छ व्यस्त रहनु पनि पर्छ हामीलाई मात्र सम्झिनु भन्न खोजिहाल्छ होइन मेघनाथजी आउनु भएको थियो यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर माझमा राख्छौँ बजारमा आएको छ शिव परिवारको स्वर नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा नेपाली गजल गायनको क्षेत्रमा निकै नै अग्रपङ्क्तिमा आउने स्वर हो यति बेला उनै चर्चित अनि निकै नै सुमधुर स्वरका धने गायक शिव परिवारको स्वरमा रहेको गीत तपाईँको माझमा राख्छु सबैले मलाई घृणा गरे पनि तिमीलाई उहाँ भयश्वर भयनेश्वर तिम्रो दाइ नेपर निकै नै ने रमाइलो खालको निकै नै मार्मिक खालको गीत तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय साथसाथै हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि जहाँ कहीँबाट सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म पुर्याउने रहर अझै मेटिएको थिएन के गर्नु र समयले नेटवर्क काटिसकेका छ समय सकिसकेको तब पनि कार्यक्रमबाट छुटिनु पर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको आजको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र जो जो साथी राजा फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि आभार प्रकट गर्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु अर्पण समर्पणको बसाइ लिएर तपाईँलाई भेट्न भोलि फेरि हामी दुई बजीको अर्पण समाचार लगत्तै आउने नै छौँसम्मको लागि भने अर्पण समर्पणको यो बसाइबाट यतिसम्मको प्राविधिक साथको लागि राजा धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु हौस् त नमस्कार सभय, सभय पुस्तक पच्चलहरूको दुनियाँमा पुरानो र विश्वासिलो नाम न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी पुस्तक एन्ड स्टेसनरी के रे पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चौक चितवन फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे